श्रुति सम्भको शुक्रबारको श्रृंखलामा हामी आज पनि गुरूप्रसाद मैनालीको कथा संग्रह नासो लिएर आएका छौं नासोभित्र संग्रहित कथाहरू आजको श्रुति सम्भमा वाचन हुनेछन् हामीले शुरूमा वाचन गर्ने कथाको शीर्षक छ कर्तव्य लगभग नौ दिन ज्वरो आएर रा, मुख्य गङ्गाधरले संसार छोडे उनी एउटा महान पुरूष थिए आफ्नो विपुल सम्पत्ति लाउनी सधैँ जनताको थाती भन्थे र आफूलाई त्यस सम्पत्तिको केवल एउटा सञ्चालक मात्र सम्झन्थे गरीबहरूको चुरोमा आगो नबलेको र सुत्केरी भोको रहेको समाचार सुन्ने बोलाएर चाहिँदो अन्न पैसा दिए पठाउँथे कसैले तिर्ने भाका सोध्यो भने सके तिर्नु नसके तिमीहरूकै हो भन्ने जवाफ दिन्थे उनको जीवनकालमा कसैको बिहा क्रिया क्रियाश्राद्ध दशैँ तिहार अड्केन गाउँका दिनहीन गरिबहरू बिरामी परेको सुन्नासाथ ओखतिमुरो लिएर उसका भत्तीका झोपडीमा पुग्थे गाउँका गरिबहरूलाई मुखियाबाको जिउ छैनजेल हामीले अन्यायमा मर्नु पर्दैन भने दृढ विश्वास थियो उनी आँगनमा आएर नवविधिम मानिसहरू आफ्नो चाडबाड काज अपूर्ण सम्झन्थे कसैले अन्याय गर्यो भने वरिपरि दस गाउँका दुनियाँ उनैका ढोकामा फिराद गर्न आइपुग्थे उनको शासनकालमा कसैलाई कसैले सताउन पाएन गाउँका तालुबदार भए पनि उनी मुखियाबा नाउँले प्रसिद्ध थिए उनी गाउँतिर जारे भने गाउँका सारा केटाकेटीहरू मुखिया बा मुख्याबा भन्दै कोहलो हाल्दै आउँथे र कोही औँला कोही लबेदाको फेर कोही उनको लट्ठी समाउँथे केटाकेटीहरूले त्यसो गर्दा बुढा मुसुमुसु हाँसेर कसैको गाला थपथे कसैको चिउँडो उचालेर हाँस्थे यस प्रकारले गाउँका युवा वृद्धा बालबनिता सबैका निमित्त उनी अपारप्रिय थिए उनलाई ग्राम भन्नु कति पनि अत्युक्ति थिएन उनको देहावसानले गर्दा वरिपरि दस गाउँको अपार क्षति भयो भोका नाङ्गा दुखी दरिद्रीका बाबु मरे बुढाबुढी लुला लङ्गडा काना खोरन्डाका टेक्ने लट्ठी भाँचियो न्यायको बत्ती निभ्यो अनाथ अशक्तहरूको आशा स्तम्भ डल्यो गाउँका धन्वन्तरी हस्त बिरामी कुर्न बसेका गाउँका दुनियाँ डाको छोडेर रुन लागे एउटा ठूलो आर्तनाथ दिग्दिगन्तमा व्याप्त भयो केही बेरपछि सब उठाएर खोलातिर लगे मलामीको लर्को गाउँदेखि तल खोलासम्म पुग्यो मानिसहरूले भने कसैको मरण होस् त यस प्रकारको होस् गङ्गाधरका दुई छोरा थिए जेठा मुरलीधर र कान्छा श्रीधर मुरलीधर पण्डित थिए सबैले नुहाउँथे आधा दिनसम्म पूजापाठ गर्थे उनी आफ्नो धर्म र संस्कृतिका उप असीम श्रद्धा राख्दथे आफ्ना पिताका झै उनी पनि अरूलाई सताउनु महापाप सम्झन्थे मानस जिला सप्ताह पुराण सुन्थे उन्नी वास्तव में एटा सच्चा ब्राह्मण थे धोतीमा थी लबेदा लबेदा में सेतो पटुका शिविर में मखमल को रातोटोपी का च्यादर ललाट में चंदन उन्नी सदैं यही परिधान में हिंथे मुरली पंडित का नाम के विख्यात थे आईमाईहर को गृहकलह उ बाबूसंग अगि छुट्टी बेग्ले बस उनका दुईजना छोरी मे छोराएन यता भाई श्रीधर चाहिँ राजनैतिक पार्टीका सदस्य र ग्राम पञ्चायतका प्रधान पञ्च थिए दशौं श्रेणीसम्म अङ्ग्रेजी पढेका थिए दोक्रे सुरुवाल र कुर्था लाउँथे जुङ्गा दारी खौरेर लामो बुलबुल पालेका थिए कहिलेकाहीँ बुलबुलको अग्रभाग निधारतिर जर्यो भने टाउको झटकारेर पछाडितिर सार्थे आधा अङ्ग्रेजी चौथाई संस्कृत चौथाइ नेपाली मिसाएर कुरा गर्थे त्यसो उनले गरेका कुरा अशिक्षित ग्रामीण जनताहरू चौथाइ मात्र बुझ्दथे पूजापाठ गर्नु टिका चन्दन लगाउनु दासत्वको चिन्ह हो भन्थे उनी वीरगंज को अधिवेशन में ज्यादा गोरखपुर में केलनर को होटल भित्र पसर के खाए के खाए भाथी भे उ जिभरी प्रमुख प्रगतिवादी समझन्थे हाथ में चंदा बुक लेकर चंदा माग्द हिड़थे त्रास कि आशा भनु जिला सब मानस निके धाक थी जिला गांव का मानस अर्थोक में भाग धनी अदिया बाली कब्जा करने और साहु बीर्तावाल लहरलना झाराखेताला हड़क्ने काम विशेष सहायता पाँथे जिला में उन्नी शर्माजी का प्रख्यात थे छोराहरू भिन्न हुँदा पिप्ले भन्ने सयमुरी खेत बुडाले आफ्नो जिउनी राखेका थिए पुरानो पानी लाग्ने खोलो पहिरोको डर नभएको मानामुरी फल्ने डोल परेको सारे असल खेत थियो क्रिया सिद्धिका केही दिनपछि बाबुको जिउनी खेतको विषयमा मुरलीधर र श्रीधरका बीच विवाद उठ्यो बाबुसँग बसेकाले ऐन सवालले एकलौटी हुने भन्ने श्रीधरको र मर्ने बेलामा मेरा दुवै छोरा बराबर हुन् आधा आधा बाँडेर खानु भने बाले भनेर जानुभएको आधामा मेरो पनि हक लाग्ने भन्ने मुरलीधरको भनाइ थियो पैँतालिस दिनको काम सिद्धिएका भोलिपल्ट जिउनिखेतको निर्णयका निमित्त मुरलीधरले गाउँका मानिसहरूलाई बोलाए जुन आँगनमा दस गाउँका होची होचीहरूकेली न्याय अन्यायको निरूपण हुन्थ्यो आज त्यही आँगनमा उनी न्यायाधीशका दुई सन्तानको निसाफ गर्न गाउँका मानिसहरू बेला भए मानिसहरूको दुई मत भयो उमेर पुगेका मुरलीधरको पक्ष लिए श्रीधरका प्रभावमा परेका नयाँ ठिटाहरूले चाहिँ श्रीधरको सम्पत्तिका धनी बाबुले नै दुवै छोराले आधा आधा खानु भनेर गएपछि त्यस महान आत्माको अन्तिम आज्ञा श्रीधरले मान्नैपर्छ भन्ने निर्णय बुढापाकाले गरे आधा आधा खानु भन्ने लिखत पण्डित बाजेले देखाउन नसकेपछि बाबु जुन छोरासँग बसेका हुन् ऐन कानूनले जीउनी उसै छोराको एकलौटी हुन्छ भन्ने फैसला ठिटाहरूले गरे बुढापाकाले धर्मको न्याय गरे ठिटाहरूले ऐनको भोज सम्झेर गाउँका सारा कुकुरहरू पनि त्यही जम्मा भएका थिए परस्पर ठूलो विवाद हो हुल्लटबाज नयाँ ठिटाहरूको अगाडि बुढापाकाहरूको केही जोर चलेन आखिर न्यायको केही टुङ्गो नलाग सभा विसर्जित भयो बेला भएका ठिटाहरू बुढापाकाहरूलाई छेड हानेर हाँस्दै घरतिर गए बुढापाकाहरू पनि लाखापाखा लागे ग्रामसभा विसर्जित भएका अलि दिनपछि बाबुका अन्तिम आज्ञाको आधार लिएर मुरलधरले अदालतमा नालिस दिए धुमधामसँग मुद्दा चल्यो गाउँका बुढापाका तरूण तन्नेरी साराले बकपत्र गर्नु पर्यो साक्षी बग्दा पनि गाउँ दुई भागमा विभक्त भयो मर्ने बेलामा दुवै छोराले आधा आधा बाँडेर खानु भने बुढाले भनेको हामीले प्रत्यक्षदेखि सुनेका हौं भने बुढापाकाले बकपत्र गरे ठिटाहरूले चाहिँ होइन भने होइन भन्नेकै संख्या बढ्ता भयो जनक्रान्तिदेखि यता श्रीधरले अड्डाखानामा पनि आफ्नो रोप्रवाफ प्रशस्त जमाइराखेका थिए भने जस्तो भएन भने बजारमा ढुवाङ फुकेर पर्चा बाँड्दै हिँड्थे त्यसो हुनाले अदालतका डिठाविचारीहरू श्रीधरसँग अलि चस्कन थिए उसमाथि अदालतमा मामिलाको निरूपण हुँदा वकितमलाई भन्दा लिखितमलाई बढ़ता महत्व दिने रीति छ हरेक विवादमा ऐन कानूनकै आधारले हिँड्छ कानून श्रीधरका पक्षमा थियो अन्त्यमा डिटाविचारीले कानूनको का आज्ञा पालन गरे जीवनी श्रीधरले पाए मुरधरको हार वो कई महीनादे श्रीधर बिरामी उन ज्वर आई रह खोक लग् छाती दुख् भेथा आहार बिहार को दोषे शरीर सुखर हाड़छाला बाकी थी ये बेला कुटुम्बले छोरा शशीधरला छोरी दिन आए धनीमानी थे जिला उनको ठूल ख्याति मधेशती तीन चार मौजा जिम्मेदारी भन्थे संतान केवल इन एवटी छोरी मैंने सुनो शशीधर भर्खर पंद्रह लगे थी आदर्श विद्यालय को दसों कक्षा में पढ़ो छिटो राम्रो बहुत ही मेधावी थी छोराको यति सानै उमेरमा बिहा गर्न त श्रीधरको मन थिएन तर एउटी छोरी मात्र भएका धनी कुटुम्बले घरै आएर छोरी दिँदा उनी बडो असमञ्जस्यमा परे उता आइमाईहरूले पनि बिहा गर्नैपर्छ भनेर कर्कर गर्न थाले उनले आइमाईको हटलाई नाइनास्ती गर्न सकेनन् ना। काम कुरो छिनियो खुब मन फुकाएर बिहाका तयार गर्न थाले वैशाखको महिना थियो मुरलीधर नुहाएर पूजा कोठामा पसेका मात्रै थिए श्रीधरका घरमा बाजा बज्न लागेको सुनेर झ्यालबाट हेर्न लागे आँगनमा चौका चन्दुवा गरेको चारैतिर तोरण टाँगेको मण्डप ध्वजा पताकाले सिँगारिराखेको निम्तामा आएका नस्नाताहरू राम्रा राम्रा लुगा लाएर रा बाहिरभित्र गरिरहेका अरू मिष्टहरू मित्रहरू चाहिँ दलान फलैचा बैठकमा डम्बाडम्मी भएर बसेका मण्डपमा यज्ञ सामग्रीहरू फिँजिराखेका पुरोहित वेदी अगाडि बसेर यज्ञ विधि गर्न लागेका बडो अपूर्व शोभा देखिन्थ्यो एकछिनपछि सकिन सकी मण्डपमा आएर श्रीधरले पूर्वाङ्गको कर्म गर्न थाले तर घर गृहस्थीको यति ठूलो चाड उत्सवमा दुई कान्नामाथि घर भएका आफ्ना सहोदर दाजुबाजुलाई श्रीधरले बोलाएनन् अरूलाई नभए पनि दाजुका दुईजना छोरीलाई त अवश्य डाक्नु पर्थ्यो तिनीहरूलाई पनि डाकेनन् मुरलीधरको मन एकतमासको भयो होरिएर आकाशपट्टि हेर्न लागे अतीतका अनेक स्मृतिहरू उनका सामान्य साकार भएर आए एकपटक स्वर्गीय पिताको तेजस्वी अनुहारको पनि सम्झना भयो केही बेरपछि वर्र आँसु झारेर आफ्नो नित्य कर्म गर्न थाले अपरान्हतिर दुला अनुमाउन थाले मुर आफ्नो पूजा कोठाको झ्यालमा उभिएर हेरिरहेका थिए एकछिनपछि बाजावालाहरू मङ्गलधुन बजाउँदै अघिअघि हिँडे त्यसपछि दुलाको तामदान चल्यो सशिधर बिहाका राम्रा राम्रा पोसाक लाएर तामदानमाथि बसेको थियो शिरमा जरिवाल गुलाफी पगरी काँधमा रातो दोसल्ला गलामा फुलको माला निधारमा पहेँलो ठाडो तिलक कानमा उज्जवल टप लगाएको गन्धर्व जस्तो देखिन्थ्यो शशीधरलाई दुलाहाको रूपमा तामदाममा बसेको देखेर हर्षले मुरलीधरको गहभरी आँसु भयो मनमनमा भने कुलको जेठो सन्तान मेरो पिण्ड पानीको दाता <laughs> मुरलीधरले सबै बरियातीलाई एक एक गरेर हेरे बुढो पाएको एउटा थिएन सबै अल्लाहारे मात्रै सबैका हात हातमा चुरुड थियो बेफुङ्गसँग धुवाँ उडाइरहेका थिए श्रीजर चाहिँ फलाइसामा ओछ्यान लाएर पल्टिरहेका थिए मुरलीधरले मनमनमा भने खोलामा बाको कत्रो नाउँछ आज पनि घर बाकै यस र चर्चा हुन्छ उसमाथि त्यस्ता घरानिया कुटुम्बका दैलामा बरियात जानु छ यी ठिटाहरू चुरोट फोक्न र पाङ्न पुछरको उटपटाङ गफ चुट्न बाहेक अर्थक जान्दैनन् बाबु चाहिँ ओछ्यानमा लम्पसार परिरहेछ यिनले बाबुबाजेको नाउँ र इज्जत पखाल्न आँटे अब आँखा चिम्लेर बस्नु भएन भनेर मुरलीधर आफ्नो कोठामा पसे अनि लुगा लाएर उनले जहाँसँग भने कमला मेरो दोषलाई झिकिदेऊ पतिलाई लुगा सुगालाई लाएर हिँड्न तम्तमाएर भएको देखेर कमलाले सोधिन् यस्तो टन्टलापुर घाममा कतै हिँड्न लाग्नु भएको नि उनले उत्तर दिए जन्त जन्त नबलाइकन कुकुर पनि नजाओस् कमलाले भने मुरलधरले वाले, ठीक भन्यो कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ मानिस चाहिँ ज्ञानवान हुनाले बखत मौका विचार गरेर आफै पनि जानुपर्छ अ नबोलाकन पनि जानुपर्छ दाजुलाई बाबुले मर्ने बेलामा दिएको खेत पनि खोसेर खाने त्यस्ता असत्यको उनले भन्दै थिइन् मुरलधरले बिचैमा कुरा काटे खाऊन् आखिरमा त मेरो खाने पनि यिनै हुन् मरेपछि खानुपर्थ्यो जिउँदैमा खाए त्यसको पाप धर्म उनैलाई छ त्यसपछि कमलाले भनिन् भो त मारे पनि जान दिन्न उनलाई दाजु बाजु नचाहिएपछि हामीले मात्र किन अँगालो हाल्दै <sting> हिँड्ने बुलदरले भने त्यस बाजेलाई अँगालो हाल्न जान लागेको होइन कमला यहाँ बाबु बाजेको मान मर्यादा डुब्न लाग्यो कुलमा सबैभन्दा जेठो सन्तानको बिहे त्यसमाथि त्यत्रा घरानिया कुटुम्बको आँगनमा बरियातलाई जानु छ बाबु चाहिँ फलैचामा ओछ्यान लाएर लडिरहेछ जन्तीमा बुढो पाएको एउटै छैन खालि ओट्ने चोर्दा दुध झर्ने अल्लाहारीरी ठिटा मात्र छन् घर गृहस्थी कति ठूलो कामको घरको एक भाइ पनि नगए जोरी के भन्नन् स्वर्गमा बसेका पितृहरूले के भनी ठान्लान् तिमी अर्काकी घरबाट आएको छोरी हो कमला कुलको मान मर्यादा भनेको कत्रो कुरो हो त्यो तिमीलाई थाहा छैन जन्ती बेसीमा पुगिसके चाँडो दोस्रोलाई झिकिदेऊ कमलाले झर्कँदै बाकसबाट दोस्रोलाई झिकेर दिइन् दोस्रलाई काँधमा हालेर लट्ठी टेक्दै मुरालीधर जन्त हिँडे उनलाई यस्तो टन्टलापुर घाममा एक्लै ओह्रालो लागेको देखेर गाउँका मानिसहरू अचम्म मानेर मुखामुख गर्न लागे बरियात खोला पारि पुगिसकेको थियो मुरलिलीधर पनि पछि पछि गए झम्मक साँच परेपछि दुलैका घरमा पुगेर सुटुका फलाइचामा बसे मुरलिधर पुग्दा दुलैका बाबु वर्णै गर्न लागेका रहेछन् मानिसको घुइँचोमा उनलाई कसैले चिनिन् वर्णी सिद्धिएको केही बेरपछि यज्ञ मण्डपको कार्य आरम्भ भयो पुरै बेदीमा रेखिहाल्न थाले भित्रबाट यज्ञ सामग्रीहरू आउन लागे यज्ञ सम्पन्न भएपछि दुला दुलाई बस्न पुग्ने गरी आसन ओछ्याएर दुलालाई राखे एकछिनपछि छोरी बोकेर घरभित्रबाट दुलैका बाबु निस्के र छोरीलाई दुलाहका बायाँतर्फ बसाए दुलै बसेपछि लाज माने जस्तो गरेर शशीधर अलि पर सर्यो शशीधरले लाज मानेको देखेर मुरलीधर फलैचामा मुसो हाँस्न लागे दुला दुलाई यज्ञमा बसेपछि दुलैका बाबुले यताउति हेरेर भने खै सम्धि पाल्नु भएको छैन अब मण्डपमा आएर बसिदिनु भए हुन्थ्यो हु। दुलैका पिताले बोलाएको सुनेर फलैचाबाट मुरधरले भने ज्यू म यहीँ छु आउन लागे मुरलीधर उठेर मण्डपमा गए चिनेका मानिसहरूले ढोगिदिए जेठा बाबुलाई अचानक आफूलेर उभिएको देखेर सशिधरले पनि ढोगिदियो मुरलीधरले छोरालाई नानी चिरञ्जीवी भए भनेर आशिष दिए र उसका पछाडिपट्टि बस उसलाई आफ्नो काख्नेर ताने बाबुको स्थानमा मुरलीधर बस्न गएको देखेर बरियातमा आएका परस्पर काने खुसी गर्न लागे मुरधर जिल्लाभरिका विख्यात पण्डित थिए उनलाई कन्या धेरै मानिसहरू चिन्द श्रीधर र मुरलीधरले जिउनीको विषयमा वर्ष मुद्दा लडेको पनि धेरैजनालाई थाहा थियो कन्या पक्षका बुढापाकाहरूले भने त्यस्ता महापुरुषका सन्तानले आफ्नो कर्तव्य किन छोड्दथे तबको मानिसहरू कुल गरान भन्दछन् विवाहविधि आरम्भ भयो पुरोहितले रिचा मन्त्रहरू उच्चारण गर्दा अशुद्ध भएका ठाउँमा मुरलीधर सच्याइदिन्थे शशीधर चाहिँ जेठाबाबुका छातीमा अडेश लागेर आनन्दसँग बसेको थियो मुरलिधर बखत बखतमा गर्नुपर्ने कर्महरू छोरालाई सिकाइदिन्थे एवं प्रकारले विवाह विधि समाप्त भयो भोलिपल्ट दिउँसो दुलै अन्माइए मुरलीधरले न्युरे र बुहारीको मुख हेरे बुहारी महालक्ष्मी जस्तै रहेछन् छोरा बुहारीको रूप देखेर मुरलीधर गदगद भए अनि दुला दुलैको डोली अगाडि लाएर मुरलीधर घरतिर फर्के साँस पर्ने बेलामा बरियाद गाउने पुग्यो पदेरा माथिको चौतानामा रमिता हेर्ने मानिसको घुइँचो थियो बरियात दोबारो लिएर पुगेपछि लौ घर लगेर भित्र्याउ भनेर मुरैलीधार आफ्ना घरतिर गए दुलै भित्राएपछि दाजु बिएमा गएको सबै कर्मविधिहरू आफ्नो कुल परम्परा अनुसार राम्रो प्रकारसँग सम्पन्न भएको खबर श्रीधरले सुनेर गभरी आँसु पारेर ठिटाहरूसँग सोधे दाजुलाई खानपिन त राम्ररी गरायो कि आज एकादशी भनेर पण्डित बाजेले केही खानु भएन भोकै आउनुभयो बिए सिद्धिको एक महिनापछिको कुरो हो एक दिन बिहान मुरलीधर आफ्नो कर्म कर्मसिद्ध आएर फलैछामा बसेर भाग बेर्न लागेका थिए त्यस्तैमा शशीधरले बिस्तारै बिस्तारै आएर मुरलीधरलाई ढोगिदियो र दलानको थाममा टाँसिएर भन्यो ठुलो बा जिउनीले पिपले खेतमा हजुरलाई जताबाट मनपर्छ नापेर आधा खेत, ना खेत कमाउनु बाले भनेर पठाउनु भएको कुरा सुनेर मुरलीधरले उसका मुखतिर हेरेर मुसुमुसु हाँस्दै भने जिउनीको आधा खेत मैले कमाए तिमीहरू के खान्छौनि बा शशीधर केही उत्तर नदिएर छिटो छिटो आफ्ना घरतिर गयो कमला चाहिँ दैलाको आडमा उभिएर बाबुछराको कुरा सुनिरहेकी थिइन् सचिधरले खेत कमाउने कुरो सुनाएर गएको चौध पन्ध्र दिनपछि एक दिन मुरलीधर फलैचामा बसेर नसुङ्गै विद्यार्थीहरूलाई रघुवंशको पाठ घोकाउँदै गर्न लागेका थिए त्यस्तैमा श्रीधर किसानी छोरी र मारि आएर रुञ्ची मुक्लाएर भने ठुलाबा बालाई बेथाले चाप्यो हजुरलाई बोलाउनु पठाउनु भएको छोरीको कुरा सुन्ने पढाउन छाडेर र माको हातसम्मै मुरलीधर भाइका घरतिर गए श्रीधर खाटमा कोल्टी परेर सुतिरहेका रहेछन् दाजुलाई देखेर बडो कष्टसँग उठेर गहभरि आँसु पारेर ढोगिदिए भाइको आँखामा आँसु छचल्किरहेको देखेर मुरलीधरको पनि गहाभरि आँसु हो चार वर्षपछिको यो दुई दाजुभाइको पुनर्मिलन साह्रै दुःख लाग्दो देखियो मुरलीधरको गवाभरि आँसु भएको देखेर उनको गोडा समाउँदै श्रीधरले रुन्चे स्वरमा भने दाजु दम बढ्न थाल्यो मलाई अब धेरै दिन बाँछुलाई जस्तो लाग्दैन मैले जीवनमा हजुरका प्रति धेरै अत्याचार गरेको छु यस अज्ञानीको सबै अपराध क्षमा गरेर यी नाबालक छोराछोरीको शरण लिइदिनुहोला भाइका कुरा सुनेर मुरलधरले बर्र आँसु झारे मुरधर रोएको देखेर श्रीधरका जहान छोराछोरी पनि रुन लागे एकछिनपछि मुरलीधरले भाइका निधार छाती हात गोडा सबै अङ्ग छामे उनको शारीरिक गति देखेर मुरलीधरको हृदयमा दुःखको कोलाहल मचियो केही बेरपछि छातीमा भक्खानु पारेर आँसु झार्दै भने विषेक हुन्छ बा हरेज नखाऊ बाले आफ्नो जीवनमा अनन्य पुण्य गर्नुभएको छ उहाँको त्यस महान तपस्याको प्रभावले हाम्रो अनिष्ट कदापि हुने छैन बरु अब यहाँका वैद्यको भर गरेर बस्नु भएन तिमीलाई देशतिर औषधि गराउनलाई जान्छु यति भनेर भाइका पथपरेजको व्यवस्था मिलाएर केही बेरपछि मुरधर आफ्नो घरतिर गए यो घटना भएको छ सात दिनपछि भाइलाई लिएर औषधि गराउन मुरलीधर देशतिर हिँडे भन्ने सुनियो कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनेको कथाको शीर्षक कर्तव्य थियो हामीले गुरूप्रसाद मैनालीको एघार कथाहरूको संग्रह नासोबाट यो कथा लिएका हौं अब नासोभित्रकै अर्को कथा लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम छुती समेत तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम एचिटोन्स र बिरता एफएम धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चोमोलुङमा एफएम सिन्धुलीको रेडियो सहारा खोटांग हले एफएम रेडियो बर्दीवास सरलाही रेडियो एकता डुकडुक एफएम रौतहट को एफएम रामेप रेडियो तीनलाल खोटांग हलेसी एफएम दोलखा जिरी रेडियो हिमाली नुआकोट एफएम काव्रे रेडियो सेफर्ड मकवानपुर के एफएम चितवन रेडियो अर्पण रेडियो त्रिवेणी रेडियो चितौवन में भी चुनिन्सैगरी फलेवास को रेडियो पर्वत रुकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरंग दमौलीको रेडियो भानुभक्त तनहुको रेडियो ढोर बाराही रेडियो बन्दीपुर र स्मार्ट एफएम बाग्लुङको रेडियो सार्थी एफएम र गल्कोट एफएममा पनि श्रुति सम्वेग सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवालको तीनआ एफएम र बुटवाल एफएम गुल्मीको रेडियो रेशुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोअलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम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 विधवा गौरी का शरीर में यौवन का चिन्ह भरीदे आए अंग प्रत्यंग माधुर्य लाबण्ड को विवास होना लगे यौवन का साथ साथ ही वेशभूषा श्रृंगार विन्यास को शोक भी बढ़ते गये तर के विधवा थी उसको सौभाग्य विधाता अगली पुछीदी सकते थे कम से कम लोकलाज को निवारण का निमित्त संसार उस बहुत सतर्क भार्ड अरुक में झुख का वििकास को समय होद अघि बालक थी खेलवाड़ दिन बीत्यो उस वकत इस क्रा को उ ध्यान थे दुख थे अो सोरानव सरोवर में वेदना का ठूला ठूला लहर पैदा होल सड़क को छे को घर कहीं दंपति को जोड़ी फूल जस्ता छोरा छोरी बोकर ठाटे हिड़क देखे कहीं युगल जोड़ी मोटर में बसर हाँ जान्थे कुनै दिन मगन्ते गाइने चोकमा आएर दिनै आउँछ रिङ्गै घुम्दै जोवन एकै बारको हजुर गरेर सारङ्गीका स्वरमा बिरही ताना लापेर जान्थ्यो संसारका यी मिथ्या प्रलोभनहरू देखेर कहिलेकाहीँ उसको चञ्चल हृदयमा अचानक एउटा अज्ञात लालसाको आँधी चल्न थाल्थ्यो कुनै मुख वेदनाले बेग्ल रहन्थ्यो खाना लाउनको कमी थिएन तर जीवनमा सधैँ एउटा शून्यपनाको अनुभव हुन्थ्यो यो अन्धकार जगतमा उसको आत्मा छामछाम छुम्छुम गरेर एउटा हराएको अलभ्य वस्तुलाई खोजिरहन्थ्यो मानिसलाई पाइने कुराको भन्दा नपाइने कुराको चाहत ज्यादा हुन्छ अरुला भन्दा अन्न नहुने दरिद्रलाई ज्यादा भोक लाग्छ त्यस्तै अरूलाई भन्दा गौरीलाई राम्रो लाउँ मिठो खाउँ भन्ने इच्छा ज्यादा थियो सधैँ सफा लुगा लगाएर खुब सिंगार पटार गरेर झ्यालमा बस्थे अभागिनी डढेका ललाटलाई ला सिंगारेर छोप्ने कोसिस गर्थे नजिकै सड़क पारी गोविन्दको घर थियो गोविन्द सुन्दर युवक थिए उन्नत ल लाट ठुला ठूला आँखा गठिलो बदन गोरु रंग कुनै निर्मित प्रतिमाजता देखिन्थे त्रिचन्द्र कलेजमा बीए क्लासमा पढ्थे भावुक प्रकृतिका मानिस थिए पत्र पत्रिकामा बराबर आफ्नो रचना दिइरहन्थे बीए पास गरेपछि मात्र विवाह गरूंला भन्ने संकल्प गरेका थिए स्त्री सुधारका बहुतै पक्षपाती थिए स्त्री जातिलाई पूर्ण शिक्षा दिनुपर्छ उनीहरू माटाको पुतली झै सिंगारेर कोठामा मात्र राखी छोड्ने वस्तु होइनन् हाम्रो उत्थान नारी जातिका उप निर्भर छ स्त्री शिक्षिता भए मात्र हाम्रो घर स्वर्ग हुन्छ विवाह जस्तो पवित्र विषयमा स्त्री पुरूषहरूलाई स्वतन्त्र गरिदिनुपर्छ भनेर आफ्ना साथीहरूसँग स्त्री सुधारका विषयमा बराबर वाद विवाद गरिरहन्थे फेसनको पनि खुब शोख थियो प्रायः रोजरोजै रोज नयाँ नयाँ ड्रेस लगाएर कलेज जान्थे छिमेकी हुनाले गौरीका घरमा पनि बराबर आउनु जानु गर्थे गोविन्दको मनोहरुप देखेर गौरी तृप्त हुन्थे घनिष्ठता बढ़दै गयो दुवैको आत्मालाई एउटा प्रबल प्रेमसूत्रले भेर्यो अस्ति गोविन्दकी बहिनीको विवाह थियो गौरी पनि निम्तामा गएकी थिए एकान्तमा गौरीले गोविन्दसँग सोधि सानुबाबु संसार कस्तो छ गोविन्दले भने जताततै रमाइलो छ कतै अग्ला हरिया पहाड़बाट पानीका सेता जहरा छहरा झरेका छन् कतै सुन्दर बगैँचाहरू छन् कतै बिजुलीका प्रकाशले जगमग भइरहेको नृत्यशालामा अप्सरा जस्ता सुन्दरीहरू नाचिरहेका छन् कतै झेलिमिरी परेका सहर छन् कति भनौँ मारि नानी जता उतै सुन्दर दृश्य मात्र छ गौरीले लामो सास फेर भने हजुर ढाँट्नुहुन्छ म ततातै कालो अन्धकार कहाली लाग्दो छाँगा तीखा तिखा काँडाका गाडी हजारौं हिंसक जन्तुले भरिएको गहिरो कालो रह धपधप बलेका शमशान भूमि कतै मृत्यु वेदनाको चित्कार रोदन सिभाएकै देख्दिन यति भनेर अर्कापट्टि फर्केर बर्र आँसु जारी गोविन्दले फेरि भने हुन त त्यसै हो हामी केवल कल्पनाबाट मात्र सुखको अनुभव गर्छौं यस्तै सुखको कल्पना गर्न सक्यो भने एकछिन तिमी पनि सुखी हुन सक्छौ गौरीले फेरी गहभरि गौ आँसु पारेर आकाशतिर हेरेर भने भो बाबु म कल्पना गरेर सुख किन्दिनँ जसलाई सुखको रहर छ जसले यो जगतमा सुखी हुने मौका पाएको छैन उही कल्पनामा सुख साटोस् मलाई चाहिँदैन सुखको एउटा रेणु पनि चाहिँदैन यति भनेर आँसु झार्दै ऊ पल्ला कोठातिर केही दिनका बाद गौरीको शरीर भारी जस्तो देखियो आनन्दका बदलामा दुवैका मुखमा तीव्र विश्वादको छाया देखिन थाल्यो नारी र जातशील जाति हुनाले गौरी अब विशेष चिन्तामग्न देखिन्थे किन हो कुनै सधैँ आइरहने गोविन्द अब कहिलेकाहीँ मात्र देखा पर्न लागे एक दिन राति गोविन्द आफ्नो कोठामा बसेर एक्लै पाठ खोकिरहेका थिए लोकेर्ने चमेलले एउटा सानो कागज ल्याएर सानुबाबु यो हजुरका साथीले पठाएको चिठी अरे धारामा माइली नानीले दिए भनेर गोविन्दका अगाडि फ्याँकिदिए चिठी में लिखी थी प्यारे दर्शन न पाए महीना दिन भैसको परमेश्वर का दिव्य चछूला ढाक्न खोजे थे कई लगे ना? नाथ डुबे निशासी प्रभु इस अभागिनी को हाथ से मत ता अभागिनी गौरी चिट्ठी पढ़ी सके गोविंद का आंखा तिरमीर भे झलमल जगत अंधकार वो धेरै बेरपछि विचार गरे मैले के नगर्ने काम गरेको छु र डर समाजमा उमेर ढलिसकेका मानिसहरू बाह्र वर्षकी अबौध बालिकासँग बिहे गर्छन् र त्यसलाई उमेरमै विधवा गराएर आफू यो संसारदेखि विदा हुन्छन् कोही एउटी पत्नी छँदै केवल भोकका लालचले दुई तीनवटी विवाह गर्छन् कैयौं मानिस घरकी विवाहितता स्वास्नीलाई छोडेर सिउँसाझै बेस्याका कोठीमा पस्छन् तिमीलाई पाप नलाग्ने धर्मको हत्या नहुने अपराध नठहरर्ने म अपराधी ठहरने स्त्रीका झैं पुरूषहरू पनि किन पत्नीवतमा रहन सक्दैनन् शास्नी मानिसहरू चाहिँ लोग्ने मानिसले पनि जुनीभर राणो भएर बस्नुपर्ने था थाहा पाउने थिए भोलि सजका सामले छाती पुकार भनिदिन्छु बाह्र वर्षका उमेरमा विधुवा भएकी बालिका जसलाई प्रणयसूत्रको कुनै पनि रहस्य थाहा छैन त्यसलाई उसका इच्छा विरूद्ध आजीवन बन वैधव्य बन्धनमा जकडेर राख्नको समाजलाई के अधिकार छ केवल प्रणय यज्ञको धुवा लाग्दैमा नारीको जीवन अशुद्ध हुन्छ भन्ने आज्ञा कुन धर्मले दियो गौरी मेरी धर्मपत्नी हुन् उनको गर्वको बालक मेरो औरस सन्तान हो तर फेरि मनमनले भने संसार बहुमतको आडमा खडा छ एक्लो मा मानिसले गरेको प्रलाप कसले सुन्छ र हाम्रो कर्म समाजमा सामने जघन्य रूपमा प्रकाश हुन्छ जातपातको प्रश्न उपस्थित हुन्छ अदालतका सामने खड़ा गरिन्छौं मानिस चौरपाटी चौतारामा बसेर हाम्रो कर्मको समालोचना गर्न थाल्छन् टोलका मानिसहरूलाई दुई चार महिनालाई काम पुग्छ चन्द्रकान्त भण्डारीका छोरा बेखाका पसलमा बसेर थपड़ी था मार्न थाल्छन् बाटो हिँड्ने बटोही औल्याउन लाग्छन् बाफ ज्यादाको मर्यादा डुब्छ आमा रुन थाल्नुहुन्छ दाईहरू लाजले पानी हुन्छन् अनि यो मेरो प्रलाप हाँसोमा उड्छ इत्यादि विचार गरेर गोविन्दले लामो सास फेरे गोविन्द कवि थिए उनले आफ्ना कल्पना जगतमा जुन नारी रत्नको प्रतिमा खडा गरेका थिए ती सबै गौरीमा मिल्थ्यो यदि विधवा भन्ने प्रश्न नहुँदो त आज गौरीलाई पाएर गोविन्दको जीवन सुक्खमया हुने थियो हु। एकछिनपछि चमेली भात खाना बोलाउन आइरह गोविन्दले भने मलाई सन्चो छैन चुलो छोडिदिनु भनी पठाएर टोलका आइमा रुकाने खुसी गर्न लागे गौरीको चिन्ताको पाराबार थिएन निकट भविष्यमा परि आउने एउटा भयङ्कर विपत्ति आँखाका सामले नाचिरहेको थियो यो वेग्र वेदनाका उप सान्वना दिने व्यक्ति यो बेमान संसारमा कोही थिएन भागौँ भने भाग्ने ठाउँ छैन चारैतर्फ निर्दय समाजको कडा पहरा छ विचार गरी म एक्लैको पाप होइन आज सानोबाबुसँग गएर कर्तव्यको टुङ्गु लाउँछु पहिलो सास थियो पालोमा जाने सिपाहीहरू गुण्टा बोकेर सडकमा हिँडिरहेका थिए कलदारामा स्वास्नी मानिसहरूको भुइँचो थियो गौरी छिँडीमा जारी एकछिन ढोकाबाट सड़कतिर हेरेर गोविन्दका ढोकाभित्र पसी चोकमा नोकर गाईधुन लागेको थियो एकजना पहाड़तिरको मानिस फलैछामा बसेर चिउरा चपाउन लागेको थियो तलाबाट पानीको गेग्रो चेपेर चमेली ओर्ली चमेरीलाई देखेर गौरीले भने चमेरी दिदी एकछिन सानो बाबुलाई बोलाइदेऊ न गौरीको स्वर सुनेर झ्यालबाट गोविन्दकी आमाले च्याठिएर भनिन् को गौरी हो यो निरली एकतारे हाम्रा घरमा किन आइरहन्छे यसका जगल्टा भुतलाएर निकाल्दैछ मैले अलक्षिनीले बिहा भएका महिनौ दिनमा पोइ टोकी अब कसलाई टोक्न आँटेकी भन्दै अपशब्द बोलिन् गोविन्दकी आमा झ्यालबाट कराएको सुनेर ओल्लो पल्लो घरका मानिसहरू कोठामा डेरा गर्ने सिपाहीहरू सबजना झ्यालझ्यालबाट रमिता हेर्न लागे गौरी फरक फर्केर आफ्ना घरमा आए माथिल्लो भर्याङमा आधा आधी पुगेकी थिए कोठामा दाजुभाजु कुरा गर्न लागेको सुने टुभरी बहिनी भनेर कपालमा टेकानु भयो कुन दिन नाकमा कालो लगाउने हो एकछिन घरमा बास छैन हजुर बाहिर जानुभयो कि दौडेर छिँडीको डगामा पुग्छिन् सबैका आउँछ बैंस यस्ती उत्तौली त कहीँ देखिएन आफ्नो पूर्पुर डडेपछि चारजनाको भनाइ जोगाएर हिँड्नुपर्छ हाम्रो कान्छीका पनि त बाहुन छैनन् नि खोइ त यस्तो त गर्दिनँ उज्यालो हुँदा नहुँदा बागमती नुहाएर आइपुग्छे एकछिन कोठाबाट बाहिर निस्कन्न अस्ति सानुभावीकी आमा अब गौरी आई भने निकाल निकालिदिन्छु भन्थेन अरे आजकल त जिउ पनि डोलो डोलो भइरहेछ छि के के देख्नुपर्ने हो गौरीले दाजुको आवाज पनि सुने के गर्नु चण्डाल भनेको मान्दिनँ यसको साह्रै ताप हो गौरीको हृदयमा अघि नै ठेस लागिसकेको थियो अहिले झन् छाँगाबाट खसे जस्ती भए सास बढेर आयो छाती डुकडुक गर्न लाग्यो आज गौरीको गति त्यस दुःखी पक्षीको जस्तो भयो जो निर्देश सिकारीको गोली लागेर छटपटाउँदै पहिमा झर्छ चाल मारेर आफ्ना कोठामा गए पित्ता में पति को तस्वीर टांगी रखिए काल देखि झुंडी रख निर्जीव चित्रमा, आज उसले स्वामी को सजीव दिव्य मूर्ति देखी हाथ जोड़े भारी नाथ पुनर्जन्म में हजुर पाने धर्म को महान आज्ञा में विश्वास करना सकिन बालकपन को अल्लाहारे बुद्धि में लगे फूलजड़ी खेल खोजे थे सर्वस्व डड़े को धा पतित भं अब प्रायश्चित करू प्रायश्चित गौरी दुवै हातले मुख छोपेर हुन लाग्यो यो मनोवेदनाले एकछिन अचेत जस्ती भए निलो आकाशमा हजारौं तारागणका बीचमा आमाको दिव्य मूर्ति देखी उसले लाल लाल आँखा गरेर भने पापिनी म सथीका कुलमा कालो टिका लगाइदिई किन बाँचिरहेछस् झुण्डेर मर डुबेर मर संसारमा आफ्नो कालो मुख नदेखा मिरमिरे उज्यालो हुन लागेको थियो पशुपति नआउने मानिसहरू प्रभाती गाउँदै रानी पोखरीको बाटो जान लागेको थिए भोटेका भेडाहरू बगरमा फिजेका ढुङ्गा चाहिँ देखिन्थे सडकका बिजुली बत्तीहरू पनि तमिला भइसकेका थिए त्यस्तैमा एउटी स्वास्नी मानिसले पाखामा पछेरा फ्याँकेर झम्मा रानी पोखरीमा फाल हालि एकजना मानिसले भन्यो पुलिस्दा पुलिसदा पोखरीमा मानेस आम फाल्यो पुलिस दौडेर आए एकछिनमा सैकडौं मानिस जम्मा भए एकजना पुलिस थानामा खबर दिनुभयो उज्यालो भएपछि इन्सपेक्टरहरू आए बानीबाट लास झेकेर पाखामा राखे मानिसको अपार भीड़ लाग्यो डाक्टर घोषले नेवरेर लासको अङ्ग हेरे त्यसपछि चस्मा झिकेर पुस्न लागे अनि आँखामा खुम्चाए फेरि दाँतले तल्लो ओटोकेर भने पेठो भारी मालुमत पोस्टमार्टम गर्ने हो एउटा बाटो हिँड्ने ढाक्ले आफ्ना साथीसँग भन्यो कति राम्रो रहेछ काँठे त्यसै हुनाले त डुबेर मरी आइमाईको रूपै शत्रु रूपै मित्रु तेर हाम्रा त ज्यापुको आलुबारीमा उभ्याउने जस्ता छन् मर्न जा भनेर घरबाट निकाल्दा पनि मर्दैनन् एकछिनपछि एकजना चस्मा लगाएको सुन्दर युवक ठेल गरेर लास्नेर आइपुग्यो युवक गोविन्द थियो मर्ने गौरी रहेछ त्यसवखत गोविन्दका मुखको रंग एकदम उडेको थियो कुनै संज्ञाहीन पागल चाहिँ देखिन्थ्यो आज समाजमा समाजका वेदीमा एउटा अनाथिनी विधवाको जीवनलीला यसरी समाप्त भयो श्रुति संवेगमा अहिले हामीले सुनेको कथाको शीर्षक थियो प्रायश्चित प्रायश्चित कथा हामीले गुरूप्रसाद मैनालीको नासो कथा संग्रहबाट वाचन गरेका हौं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 त्यसअघि मंगलबारको श्रृंखलामा अर्को कुनै गते भाषण छ, आजका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे विदा चाहन्छौं शुभरात्री चा।